साहित्य श्रष्टा सर्जकको सम्मान सुस्वाधीन मुक्तहरूको र कार्यक्रम घिटी घिटी अन्तिम सास चल्दा पनि जिउँदैछौ सम्बन्धको बर पिपल ढल्दा पनि जिउँदैछौ मन्दिर एउटा तर भक्त हजारौंमा भएपछि भगवान रूपी ढुङ्गाहरूले चल्दा पनि जिउँदैछौ सम्बन्धको बर ढल्दा पनि जिउँदैछौ मधुर सुंदर मुक्तक तप को मन को गहको प्रयास रेडियो अर्पण को कार्यक्रम साहबार राति नौ बीस बजे मात्र मेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगा हर्ष में कार्यक्रम चीसई नुने करीमुटू तता चीसई नुने करीमुटू तहां मध्य रात में यादले सता सीसई नुने करीमुटू तता स मध्य रात मदले सता सक्स भने एक झारद बिलौना आंसू झारद बिलौना मिछोड़ नाव कसले बताऊ नक्स बिछोड़ नाव कसले बताउन सकता यहां मध्य रात मदले सता सक्स चीसई नी म ता हुन सक्छ झन्झन मोटु दुख्न थाल्यो प्रिय तिम्रो यादमा झन्झन मोटु दुःख नाल्यो प्रिय तिम्रो युमा दिली छरा दिन पति से ढली झाठन पर छरा झंझन मुट्ठू दुख निय तिमराया दैपतिले मेरो मार रुख दियो कहाँ खोजिरहेछु बेहुसी भै केवल देख्छु छाया मलाई पनि सँगै लैज प्रिय तिम्रो संसार बाटै मेरो कता मैले देखो चोख माया कून फिरता संसार बा मेो माया घर गयो कता मैले देखो चोख माया कई हुन फिरता मुट दुख्न थाल्यो प्रिय तिम्रो यादमा दिन त त्यसै ढली जान्छ शब्द सन्तोष श्रेष्ठको संगीतमा प्रमोद खरेलको सुमधुर सुर पृष्ठभूमिमा गुन्जिरहेको छ यसै सुमधुर साङ्गीतिक आवाज सँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरमा दर्पण पारीका आत्मीय मित्र विष्णु अनि मछु तपाईकै हर्षा अनि विस्मातको मित्र रामुआार्य मित्र यो रात्रिकालीन क्षेणमा आज पनि कार्यक्रम मुक्तक मधुरिमाको अर्को एउटा नवीन बसाई लिएर हामी उपस्थित भइसकेका छौ तपाई अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय चार थुप्लो भएको छ साथमा विश्वको जुनसुकै कुनामा रहेर रह पनि डब्लूब्लूब्लू रेडियो अर्पण डट कम डट एनपी मार्फत यो आवाज प्रत्यक्ष डाउनलोडको व्यवस्था मिलाउने रेडियो अर्पणका मित्रद्वय रिजन केसी अनि लक्ष्मण साह कोटालाई धन्यवाद छ त्यस्तै चिसपानी छ सा, सापका राम शरण श्रेष्ठ भक्तिपुर साथ सरहीका मोहन बिहानी गाउँशहर दुई दनाई गाउँ लमजुङका मित्र आशिष दनाईलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो रात्रिकालीन छेडमा यो रात्रिकालीन प्रहरमा तपाईका मुक्त गरै गरी प्राप्त भएका छन् उही माया उही विश्वास उही साथ यही दरिलो साथलाई बोकेर आजको व्यवसायलाई अगाडि बढाउनका लागि हामी उपस्थित भइसकेका छौला नगरीकिन तपाईँका मुक्तलाई नै अगाडि बढाउन चाहन्छु यो क्रममा तिलक निष्कर्ष रत्नगर सातबाट लेख्नुहुन्छ कहिले काहीँ कल पनि हुन्छ पिरतिमा सुख दुःख हाँसु खुसी सुख दुख, हाँसु खुशी मिलाउन जाने मिलनका पल पनि हुन्छ माया प्रेममा मात्र खुशी मात्रै हुँदैन निस्वार्थ मात्र हुँदैन जाल झेल छ झगडा हुन सक्छ र मिलनका पलहरू पनि हुन सक्छ यस्तै कुरा थियो तिलक निष्कर्षलाई धन्यवाद श्रीकान्तराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ मनभित्रको रिसराग फालेर माया लाउँछन् टुक्रा टुक्रा भाको मन तालेर माया लाउँछन् यस्तै छ चलियाको पीरतीको रित हजुर यस्तै छ चलियाको पीरतीको रित हजुर कोही नौनी कोही पत्थर पगालेर माया लाउँछन् कोही नौनी कोही पत्थर पगाले र माया लाउँछन् मनभित्रको रिस राग फाले र टुक्रा टुक्रा भको मन टालेर माया लाउँछन् सामदाम दण्डभेद जे अपनाएर पनि माया लगाइने कुराहरू यस मुक्तकमा थियो श्रीकान्त कहिराजलाई धन्यवाद छ हेमराज वागले पासथर अमरपुर दुई भालुचोकका मित्र हुनुहुन्छ हाल बहराले मान्छे हुन्छ एकहोरो मायाले मान्छे ठिसो हुन्छ सबै शब्द मिलाएमा एउटा पिस हुन्छ प्रेम रोगले मानिसलाई बीसले झै गाल्दा प्रेम रोगले मानिसलाई बीसले झै गाल्दा जातीय छुट्याउने देशमा प्रेम अरूको रिस हुन्छ जातीय छुट्याउने देशमा प्रेम अरूको रिस हुन्छ सबै शब्द मिलाएमा एउटा पिस हुन्छ एकहोरो मायाले मान्छे ठिस हुन्छ धन्यवाद हेमराज वाग्लेलाई पोखरेल सम्झना काठमाडौँ प्यास मेट्न प्यास मेट्न खोज्दै हौला पानी देखेर म भित्रको मायाको खानी देखेर उति बेला तिमीले झेल गर्ौ मायामा उति तिमीले झेल गर्ौ मायामा उमेरमै मलाई सानी देखेर उमेरमै मलाई सानी देखेर मभित्रको मायाको खानी देखेर प्यास मेट्न खोज्दै आउला पानी देखेर निकै सुन्दर मुक्तक रह्यो धन्यवाद यो साथको लागि सम्झना पोखरेलजिक हुन्छ सम्बन्ध गाड़ा हुन्छ तर गन्तव्य र लक्ष्य भने धेरै टाढ़ा हुन्छ आफ्नो कोमल मुटु दुख्यो भनेर नसम्झनु आफ्नो कोमल मुटु दुख्यो भनेर नसम्झनु किनभने फूलमा पनि त काडा हुन्छ किनभने फूलमा पनि त काडा हुन्छ जब हामी नजिक हुन्छौं सम्बन्ध गाडा हुन्छ मान्छे नजिक हुँदाखेरि सम्बन्ध गाड़ा हुन्छ अम्मान अरूण चामलिङ पात्ले पानी भोजपुर हाल युएबाट लेख्नुहुन्छ पीरतीमा नजर लाउँदा जुनै हेरेनी जुनै राम्रो पीरतीमा नजर लाउँदा जुनै हेरेनी जुनै राम्रो बोली संग मुस्कान भए यथार्थमा उनै राम्रो फर्किने त होइन मन अविरल नै चलिदिन्छ फर्किने त होइन मन अविरल नै चलिदिन्छ सम्झनामा आइदिने माया लुको गुनै राम्रो सम्झनामा आइदिने मायालुको गुणै राम्रो बोलीसँग मुस्कान भए यथार्थमा उनै राम्रो पीरतीमा नजर लाउँदा जुन हेरेनी जुनै राम्रो मायालु आँखाले हेर्नुपर्छ संसार धेरै नै सुन्दर छ भनिन्छ त्यसैले प्रेमले भरिएको नजरले हेर्दा प्रेमकोले भरिएको आँखाले हेर्दा सारा संसार राम्रो हुने कुरा आफूलाई जिन्दगीमा धेरैले गुण लगाए पनि आफ्नो मायालुले लगाएको गुण नामिंग युवराज हाल मिनट पिमरी भेट निका आशा रह मेट न भूल न खुन सकना न भूल सक ख तिमी बिना बरु सक्छु होला आफ्नै मुटु सायद, बरु सक्छु होला आफ्नै मुटु रिट्न सायद मनभरिका आशा रहरहरू मेट्न सायद पाउँदैन होला तिमीलाई फेरि धन्यवाद युवराज थापालाई यो साथको लागि माया खड्का तुलसीपुरबाट लेख्नुहुन्छ बादल जस्तो खुसी फाटेर जाला भनेर बादल जस्तो खुसी फाटेर जाला भनेर एक दिन ढाटे जालाई आ सोझो सोझ सोचाई आ गुलाबले गुलाबले काटे जाने आपाटे जाला धन्यवाद मा मा माया यो मया खड़का प्रकाश खनाल केरुङ्गा अर्घा खाँचीबाट लेख्नुहुन्छ न कुनै रूप हुन्छ न त कुनै आकार हुन्छ न कुनै रूप हुन्छ न त कुनै आकार हुन्छ न यति छ भनी देखाउने आधार हुन्छ प्रेम भन्ने चिज मात्रै यस्तो रहेछ एउटा प्रेम भन्ने चीज मात्रै यस्तो रहेछ एउटा जुन मन भित्रबाट हुन्छ अपार हुन्छ जुन मनभित्रबाट हुन्छ अपार हुन्छ न यति छ भनेर देखाउने आधार हुन्छ न कुनै रूप हुन्छ न त कुनै आकार हुन्छ धन्यवाद प्रकाश खनाललाई देउराली जिन्दगीको यात्रा केवल चोट पाउनु रहेछ जिन्दगीको यात्रा केवल चोट पाउनु रहेछ जुन भित्र पनि आखिर खोट पाउनु रहेछ बनाएर तमासा मेरो जीवनलाई यहाँ बनाएर तमासा मेरो जीवनलाई यहाँ तिम्रो यति मेरो उति भोट पाउनु रहेछ तिम्रो यति मेरो उति भोट पाउनु रहेछ जिन्दगीको यात्रा केवल चोट पाउनु रहेछ जिन्दगीले मात्रै चोट दिएका भावहरू यस मुक्तकमा छताछुल्ल भएर पोखिँदै थिए विनय विकलाई धन्यवाद यो साथको लागि समीर कार्की झापा हाल दक्षिण कोरियाबाट राख्नुहुन्छ समयलाई चिन्नेछ एक दिन उसको त्यो घमण्ड छिन्नेछ एक दिन हेर्दै जाऊ विज्ञानले यस्तो हेर्दै जाऊ विज्ञानले यस्तो आविष्कार गर्नेछ मान्छेको हिँड्नेछ एक दिन मान्छेको पछि समय हिँड्नेछ एक दिन उसको घमण्ड छिन्नेछ एक दिन मान्छेले समयलाई चिन्नेछ एक दिन धन्यवाद समीर कार्कीलाई कुमार राई जुभिङ्गे कुलास सोलु साउदी रियादमा हुन्छ अरे यहाँ सबलाई चिन्ता छ देशको अरे यार यहाँ सबलाई चिन्ता छ देशको तिमी कुरा गर्छौ हिमाल पहाड मधेसको कति गर्छौ अखबार आफ्नै बीच दरारको कुरा कति गर्छौ अखबार आफै बीच दरारको कुरा भन कहिले सुनाउँछौ खबर समावेशको भन कहिले सुनाउँछौ खबर समावे सको, अरे यार यहाँ सबलाई चिन्ता छ धन्यवाद सुन्दर मुक्तको लागि कुमार राईलाई कियर सिंह खासु मगर गुल्मी बालिथुम नौका मित्र हुनुहुन्छ हाल भारतमा हुनु त्यो वैलिएको फूल झै झरेर जान्छ मान्छे त्यो वैलिएको फूल झरेर जान्छ मान्छे कुन बेला कुन ठाउँ बसाई सरचुजेल तेरो मेरो भन्दै लुछा तानी गरे पनि बाचुन्जेल तेरोमेरो भन्दै लुछा तानी गरे पनि थाहा छैन कुन बेला एक्लै मरेर जान्छ मान्छे थाहा छैन कुन बेला एक्लै मरेर जान्छ मान्छे त्यो वैलिएको फूल झै झरेर जान्छ मान्छे मान्छेको जिन्दगीको वास्तविकतालाई मुक्तकमा उतार्दै हुनुहुन्थ्यो केयर सिंह खासुमगरलाई धन्यवाद यो साथको लागि सागर आचार्य समीप सरकुवा बागलुङबाट लेख्नुहुन्छ देशमा में शांति समृद्धि को सपना बुन मेर देश में शांति समृद्धि को सपना बुन मेरे नेपाल गोर्खाली को मनमुटू भि हेर अन्याय्याचार दीन रात गलिरा अन्य रत्याचार दिन रात गलीचारा ती शहीद समझी रुन्छ मेरो नेपाल विचारा ती शहीदहरू सम्झी रुन्छ मेरो नेपाल दिसमा शान्ति समृद्धिको सपना मेरो नेपाल। यो बुन्छेम अमर हुन्छ जिन्दगीको यादमा एक नम्बर बदलिन्छ अदलिन्छ रे जिन्दगी मायाले त्यसैले सबैलाई माया लाउने र हर हुन्छ त्यसैले सबैलाई माया लाउने र हर हुन्छ भन्छन् माया प्रेम अमर हुन्छ नि मनोज गिरी छापिले पाँच गुलमी हाल बुटुवाल बहुमुखी क्याम्पस बुटुवाल पाँच रूपन्देहीबाट जे जे गर्न मन छ गर्न सक्ष तिमी जे जे गर्न मन छ गर्न सक्छौ तिमी बेकार भए जिन्दगी मर्न सक्छौ तिमी कस्तो भाषा जिन्दगी मलाई त्यागेपछि कस्तो भाषा जिन्दगी मलाई त्यागेपछि गिद्ध बनी मेरो लासमा चर्न सक्छौ तिमी गिद्ध बनी मेरो लासमा चर्न सक्छौ तिमी जे जे गर्न मन छ गर्न सक्छौ तिमी धन्यवाद मनोज गिरी यो राई मुखम रमेश हाल साउदी अरबबाट लेख्नुहुन्छ मेरो कामना छ तिमीलाई सदा हाँसेर जिउनु मेरो कामना छ तिमीलाई सदा हाँसेर जिउनु दुःख जीवनको अंग हो यसलाई मासेर जिउनु बाँकी त दुई दिने जिन्दगी हो हाम्रो त्यसैले बाँकी त दुई दिने जिन्दगी हो हाम्रो त्यसैले सबैमा हरदम अटुट सम्बन्ध जीवन सब अटूट संबंध गांसे जीवन दुख जीवन को अंग हो इस मेरो कामना तिमला तिमलाई सदा सर्वदा हाँ जीवन का आग्रह कोई मुकमेन रमेश सूर्य चेमजोंग मुक्त हमिया दुई कोरिया त्यसैले जीवन सोमालिया जस्तै भयो आपसी मनमुटावले अर्काको कुराले आपसी मनमुटावले अर्काको कुराले आज विरती युक्रेन र रसिया जस्तै भयो आज विरती युक्रेन र रसिया जस्तै भयो हाम्रो सम्बन्ध दुई कोरिया जस्तै भयो त्यसैले जीवन सोमालिया जस्तै भयो रा समझे सम्झन मन लक्ष सम्झ बिरसे र फेर म उस घ किन होला मेरो ताजु बरसातको पानी भयो रे उसैको यादमा यो जिन्दगानी रो रै जाने भयो उसैको यादमा यो जिन्द ayo tumhe leta ma गयौ तिमीले त मेरो त तिमीलाई सम्झिने बानी भयो उसैको यादमा यो जिन्दगानी रोएरै जाने भयो सागर बिरही र सन्तोष काफ्लेको शब्द सागर बिरहीको संगीतमा बिर्सेर गयौ एल्बमबाट बिरेन गुरुङको सुमधुर आवाज पृष्ठभूमिमा गुन्जिरहेको छ यो आवाजसँग तपाईँलाई पुनः स्वागत गर्नका लागि हमी उपस्थित मित्र तप य समुदाय समुदायमा वास्तविक सामुदायिक रेडियो को पहचान दिलान सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगार्जमा तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरिमा सुनिरहनु भएको छ र मुक्तक मधुरीमाका हरेक नवीन वसाईहरूका साथमा साताको बिहिबार बेलुकी पाउने नौ बजेको बीबीसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्मको यो वसाई तय गर्नका लागि हामी उपस्थित हुने गर्दछौ स्वयरूप आज पनि तपाईंका मुक्तकहरूसँगै हामी रहिरहेका छौ फेरि पनि यो क्रमलाई अगाडि बढ़ाउ अनुज खड्का पर्साद चितवनबाट पठाउनु भएको हर्ष होसया बिस्मात, मलाई स्वीकार छ हर्ष होस या मलाई स्वीकार छ तिमीले दिएको यो घात मलाई स्वीकार छ जुनेलीमा तिम्रो जीवन झिलिमिली देख्न पाऊ मैले जुनेलीमा तिम्रो जीवन झिलिमिली देख्न पाऊ मैले बरू औंसीको रात मलाई स्वीकार छ बरू औंसीको रात मलाई स्वीकार छ हर्ष होस या विस्थको लागि बसन्त गौतम दिवस मलमचार बाग्लो हालितवन टाढी आजकल तिमले केटक गर्दै आजकल तिमीले के तडक भड़क गर्दै साँचो माया हो या मायाको नाटक गर्दै छुन कुरा मलाई मन पर्दैन जुन कुरा मलाई मन पर्दैन भन्दैछु त्यही कुरा पटक पटक अचानक गर्दै कुरा पटक पटक अचानक गर्दै आजकल तिमीले के तटक गौतम दिवसलाई यो साथको लागि कृष्ण समर्पण बमघा एक गुल्मीबाट लेख्नुहुन्छ कहिले हाउँछ मायाले कहिले हँसाउँछ मायाले कहिले रुआउँछ मायाले यो त रित हो जिन्दगीको यो त रित हो जिन्दगीको यथार्थमा सताउँछ मायाले यथार्थमा सताउँछ मायाले कहिले हसाउँछ मायाले धन्यवाद कृष्ण समर्पणलाई तेज विवश राई धनकुटा हाल यो यहीबाट लेख्नुहुन्छ रातो रगतले माटो मुछेर के पायो र रा? रातो रगतले माटो मुछेर के पाए रईले भाई को देह लुछेर के पाए रीदी बहनी बनाई अपने दीदी बहनी बनाई चूरा फुटाई रातो सिंदूर पुछेर के पाए रूरा फुटाई रातो सिंदूर पुछे के पाए रतो रगतले मटो मुछे धन्यवाद तेज विवस राय आचार्य मिटेरी झापा का हाल दक्षिण कोरिया रामचन्द्र आचार्य लेख्नुहुन्छ गुदी चुसी अन्तैसम्म बोक्रा पारी छोड्यौ मलाई गुदी चुसी अन्तैसम्म बोक्रा पारी छोड्यौ मलाई छपनीमा उल्टाई पल्टाई छोक्रा पारी छोड्यौ मलाई मेरा आँखा तिम्रो लागि दर्पणसरी हुन्छ भन्थ्यौ मेरा आँखा तिम्रा लागि दर्पणसरी हुन्छ भन्थ्यौ साँच्चै सुकेको रूख रहेछु खोक्रा पारी छोड्यौ मलाई साँच्चै सुकेको रूख रैछु खोक्रा पारी छोड्यौ मलाई छपनीमा ओल्टाई पल्टाई छोक्रा पारी छोड्यौ मलाई गुदी चुसी अन्तैसम्म बोक्रा पारी छोड्यौ मलाई धन्यवाद रामचन्द्र मितेरी लाई यो साथको लागि युवराज दर्पणजी चार आठ साउने पानी प्युठान हाल बुटवल बहुमुखी क्याम्पस रूपन्देही बुटवलबाट लेख्नुहुन्छ नाच्ने दिन आउँदैछ कम्मर मर्काएर भाँच्ने दिन आउँदैछ कसको लागि व्रत बस्छौ भन्देउन पियारी कसको लागि व्रत बस्उ भन्देऊ न पियारी दिल खुसले जोबन साँच्ने दिन आउँदैछ दिल खुसले जोवन साँच्ने दिन आउँदैछ तिमी छमछमी नाच्ने दिन आउँदैछ कम्मर मर्काएर भाँच्ने दिन आउँदैछ धन्यवाद युवराज दर्पण जीएमलाई यो साथको लागि जय देव श्रेष्ठ पाँचबाट लेख्नुहुन्छ लास बनी आगोको चितामा खरानी भयौ तिमी लास बनी आगोको चितामा खरानी भयौ तिमी घायल मुटुली बाँचिरहेछु कहानी भयौ तिमी घायल मुटु फेरी अजम्बरी हुने भए पनि घायल मुटु फेरि अजम्बरी हुने भए पनि म ओलीए तर भरपुर जवानी भयौ तिमी म ओलीए तर भरपुर जवानी भयौ तिमी घायल मुटुली बाँचिरहेछु कहानी भयौ तिमी धन्यवाद सरकेना श्रेष्ठलाईप गर्नेले यस्तो पश्चात गर्नेछौ मेरो माया सम्झिनेछौ अलाप विलाप गर्ने छेउ धेरै ढिला भइसक्नेछ तर त्यो दिन हेर धेरै ढिला भइसक्नेछ तर त्यो दिन हेर जुन दिन तिमीले मेरै बन्ने कर काप गर्ने छेउ जुन दिन तिमीले मेरै बन्ने कर गर्ने छेउ मेरो माया सम्झने छेउ आलाप विलाप गर्ने छेउ कुनै दिन तिमीले यस्तो पश्चाताप गर्नेौ जीएम दिपु देवेन्द्रलाई धन्यवाद यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला रूपु महाल भारतबाट लेख्नुहुन्छ यो दिलको धडकन कमजोर बनाएर यो दिलको धडकन कमजोर बनाएर उजाड मायाको मरूभूमि घन घोर बनाएर विश्वरी चोट दिएर कोही गएको छ बिसरी चोट दिएर कोही गएको छ सज्जन मान्छेलाई नि चोर बनाएर सजन मंला बनाएर धड़कन कमजोर बनाएर धन्यवाद सुंदर शेपाली बिंदा पीर बत्न नाम छता दाम मात्र नया नेपाल। थोड़े भे हुए यहां भय देश हाँक् थोड़े भय हुए यहां धेरे भय देश हाँक् नेता को भीड भाड़ जाम मात्र नया नेता भीड़ भाड़ जाम मत नया पीर बत्न के नाम मत नया नेता खल्ती भर्ने दाम म नयाँ नेपाल नयाँ नेपाल दामसँग मात्र केन्द्रित भयो नेताहरूसँग मात्र केन्द्रित भयो वास्तवमा नयाँ नेपाल हुन सकेन यही भाव धन्यवाद खिम संयोग खड्कालाई यो साथको लागि विष्णु के गौतम मलमचार बागलुङबाट लेख्नुहुन्छ मलाई भन्दा अन्त नजर कर्का एकै छैनौ मलाई भन्दा अन्त नजर कर्का एकै छैनौ जे जे भने पनि मैले थर्का एकै छैनौ पानी पर्दा झरी पर्दा तिम्लाई नै सम्झिरहन्छु पानी पर्दा झरी पर्दा तिमीलाई नै सम्झिरहन्छु कारण मैले दिएको छाता अझै फर्काएकै छैनौ कारण मैले दिएको छाता अझै फर्काएकै छैनौ जे जे भने पनि मैले फर्काएकै छैनौ मलाई भन्दा अन्त नजर कर्काएकै छैनौ धन्यवाद विष्णु के गौतमलाई यो साथको लागि विक्रम भण्डारी रुद्रपुर रूपन्देही हाल मलेसियाबाट लेख्नुहुन्छ इज्जत दिनेछु तिमीलाई प्यार दिनेछु इज्जत दिनेछु तिमीलाई प्यार दिनेछु एक बार होइन बारम्बार दिनेछु कदर गर्नु तिमी चुरा पोते सिन्दुरको कदर गर्नु तिमी चुरा पोते सिन्दुरको यसै गरी अविरल मायाको उपहार दिनेछु यसै गरी अविरल मायाको उपहार दिनेछु एक बार होइन बार धन्यवाद भण्डारीलाई समय अलिकति कम छ मित्र त्यसैले पनि तपाईँको मुक्तकलाई मैले छिटो छिटो अगाडि बढाइरहेको छु नवराज नवोधित हाल आबुधाबीबाट लेख्नुहुन्छ थाहा छैन किन यति चोट दिन्छ जिन्दगीले थाहा छैन किन यति जिन्दगीले न त मर्नु न त बाँच्नु पार्छ तिम्रो पिरतीले एकै वचन काफी हुन्छ भित्री मुटु दुःख हुन एकै वचन काफी हुन्छ भित्री मुटु दुख हुन रेटी राख्नु पर्दैन भो त्यो धारिलो चुलेसीले रेटी राख्नु पर्दैन भो त्यो धारिलो चुलेसीले न मर्नु न त माच्नु पार्छ तिम्रो जिउनु नमर्नु हालतमा पुर्याएका भावहरू नवराज नवोधितलाई धन्यवाद छ सा, यो साथको लागि च्यामराज राणाभाट नवलपरासिका मित्र हुनुहुन्छ हाल कतारमा आफ्नो औकात भुलेपछि जे नि गर्छ धर्म अनि जात भुलेपछि एक्लै त्यो सगरमाथा छोई भन्छ एक्लै त्यो सगरमाथा छोई भन्छ अप्ठ्यारोमा समाएको हात भुलेपछि मान्छेले आफ्नो औ कात भुलेपछि धन्यवाद श्यामराज राणाभागलाई यो साथको लागि सहयात्री सुरेन्द्र भण्डारी रामसिखर शिखर झाला फारम ख कैलालीबाट लेख्नुहुन्छ प्यार बसेको सचेल काँडाहरूसँग आँखाको चालले बुझ्दिन आखाको चालले बुझ्दैन काईले के मागेको यो ऐरूसँग के मागेको यो ऐरू न तिमीसँग न त अरूसँग धन्यवाद सहयात्री सुरेन्द्र भण्डारी अर्जुन भट्टराई महेशपुर झापा हाल दक्षिण कोरियामा हुन्छ पीड़ाले छाती चर्किन सक्छ पीडाले छाती चर्किन सक्छ परेलीमा आँसु खानदानी कुटुम्ब तर्किन सक्छ खानी कुटुम्ब तर्किन सक्छ पीडाले छाती चर्किन सक्छ परेलीमा आँसु सक्छ धन्यवाद अर्जुन भट्टराईलाई यो साथको लागि अन्तिम मुक्त एउटा एमएस आचार्य सीमित सर्कुवा दुई बाग्लुङबाट लेख्नुहुन्छ सडकमा काटे काटी दिन देखेर होला सडकमा काटे दिन देखेर होला बोली बोलीमा ऋण देखेर होला टाढा टाढा बन्दै गछौ तिमी टाढा टाढा बन्दै गछौ तिमी यात्रा सधैँ लक्ष्य विहीन देखेर होला यात्रा सधैँ लक्ष्य विहीन देखेर होला बोली बोलीमा ऋण देखेर होला सडकमा काटे काटी धन्य दिन धन्यवाद एमएस आचार्य सीमितलाई मित्र आजका लागि कार्यक्रम मुक्तक मधुरिमाको समय सकिएको इशारा प्राप्त भइसकेको छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुके अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ अर्को साता बिहिबार फेरि पनि तपाईंका मुक्तकहरूसँगै रहनका लागि तपाईका मुक्तकहरूसँगै बस्नका लागि हामी उपस्थित हुने नै छौ एन्जलसम्मको दर्पण पारीदेखिको आत्मिक साथको लागि आत्मीय मित्र विष्णुलाई धन्यवाद तपाईकी मित्र रामू आचार्य पनि कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायीबाट विदा चाहन्छु नमस्कार शुभरात्री मिठो